विजालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ प्राविधिक साथी सुरेश महर्जन र म अच्युत घिमिरे आजको एकल कविता वाचनमा कवि परशुराम भट्टराईलाई लिएर आइपुगेका छौं स्याङजा उहाँको घर अहिले काठमाडौँको चाभेलमा बस्नुहुन्छ पालिङ घर हुनुभएका परशुराम भट्टराई संस्कृत व्याकरणका विद्यार्थी हुनुहुन्छ स्नातक पढ्दै हुनुहुन्छ र बाल्मीकी क्याम्पसमा अध्ययनरत हुनुहुन्छ उहाँले राम्रा कविताहरू लेख्नुहुन्छ छन्दमा भन्ने सुनेर मलाई एकजना कवि पठाइन स्टूडियोसम रज हमी वहां का कुरा सुंद कविता सुशरामजी तबला स्वागत है धन्यवाद क्या अम त कविता पच्चीसवटा जी लेख क चार वर्ष जी भो अ कविता विभिन्न ठावन भीग्न हजर अब समय मिलेसम समय मिलेसम सुन हजर क्या सुनासम अब प्रज्ञा प्रतिष्ठानमा पनि सुनाएँ यहाँ अनि बुटलतिर पनि प्रज्ञामा के त्यो कम्पिटिसनको सुनाउनु हजुर राष्ट्रिय कविता महोत्सवमा हजुर भाग लिनुभएको हजुर के भन्नुभयो अरू सुन्नेहरूले त्यति बेला प्रतिक्रिया राम्रै दिनुभएको थियो के भन्नुहुँदो रहेछ हजुर कविता राम्रो छ भन्ने जथा त्योबाट सुनिएको थियो र त्यो मैले मिहिनेत पनि गरेको थिएँ त्यो कविताको लागि अनि जस राम्रो प्रतिक्रिया आएको थियो हो हजुर एउटा सुनाउनुहोस् त अहिले कुन कविता सुनाउनुहुन्छ म अहिले नदी कविता सुनाउँछु यो भुजङ्ग प्रयास छन्दमा लेखेको छु र नदीसँग मान्छेको जीवनलाई तुलना गरेर लेखेको छु सधैँ लक्ष्य एउटै छ गन्तव्य पुग्ने सधैँ लक्ष्य एउटै छगन्तव्य पुग्ने कुनै विघ्न बाधाहरूमा न नदी तुल्य यात्री बनी मात्र हेर तिमी बांचदौ मृत्यु लाई जितेर तिमी बांचदौ मृत्यु लाई जितेर नया चेतना पुंज बोके आयो अरे जाग भंद सुशेली बजाओ कुनै काम बेसर फर्किन्न हेर गयो गानी नदी नदीज बगेर गयो गानी नदी नदीज बगेर स्वौँ भोक मेट्छन् सयौँ प्यास मेट्छन् सयौँ भोक मेट्छन् सयौं प्यास मेट्छन् सयौँ ले उज्यालो यसै बिच भेट्छन् सधैँ स्वच्छ सेवा गरी विश्व भितेर बनोस् जिन्दगानी नदी पवित्र बनोस् जिन्दगानी नदी झैँ पवित्र नदी भन्यो मस तडुलु भाई नदी ले भो मस तडुलु भाई साफ नो न, न, न पराई भगाएर लै जान्छु पानी बनेर पुरै जिन्दगी हो खरानी भनेर पुरै जिन्दगी हो खरानी भनेर म कोरु नयाँ विश्वको मानचितेर र पाऊ सधैँ हर ससङ्घर्षभित्र सुखी जिन्दगीको दिने मूल मन्त्र नदी हो स्वयम् ए उोतन्त्र नदी हो स्वयं कति समय लाग्छ परशुरामजी तपाईँलाई कविता लेख्न एउटा कविता लेख्न समय अलि लामो समय नै लाग्छ अब सुरुमा त म तिन दिनमा एउटा श्लोक मात्रै लेखेको थिएँ सुरुवात गर्दा त्यसपछि कविता लेख्न छन्दमा चाँडो कलम चाहिँ चल्छ तर म आफूले लेखेका कविता आफैलाई ले मन नपरेसम्म त्यसलाई ले लेखेर पहिलोचोटि लेख्दा चाहिँ एउटा श्लोक लेख्न तिन दिन लाग्यो हजुर कसरी एक एक अक्षर लेख्नुभएको कि सोच्दै बस्नुभएको अब रसवदीर्घ हेर्दा समय लाग्यो अब भाव आउँछ रसवदीर्घ मिल्दैन अनि रसवदीर्घ मिलाउन खोज्दा त्यसको भाव आउँदैन शब्द मात्रै थुपारिन्छ त्यस्तो भइरहेको थियो पछि पछि प्र्याक्टिस हुँदै गइसकेपछि कति छिटो हुन थाल्यो प्र्याक्टिस भएपछि मैले दिनमा दस पन्ध्र श्लोकहरूसम्म त्यतिसम्म पुऱ्याउनु थाल्यो लेख्छु हजुर तपाईँको संस्कृत व्याकरण पढ्दाखेरि कस्तो कस्तो कुराहरू पढ्नुपर्छ त्यसले कविता लेख्न सहयोग बनाउँछ संस्कृत व्याकरणले कविता लेख्न सहयोग त बनाउँछ अब जस्तै रसदीर्घका नियमहरूदेखि लिएर अब शब्दलाई कस्तो ठाउँमा कसरी प्रयोग गर्ने भन्ने कुराहरू त व्याकरणले सिकाउँछ त्यही पनि अब साहित्यमा विशेष गरी अब छन्दको नियमहरू चाहिँ साहित्यले साहित्य छन्द अलङ्कार भन्ने पढ्नुपर्छ त्यसबाट हुन्छ तर व्याकरणले संस्कृतका हरेक क्षेत्रलाई अथवा लेखनका हरेक क्षेत्रलाई व्याकरणले सहयोग गरेको हुन्छ तपाईँको अर्को कविता सुनाउनुहोस् नि अब अर्को कविता देश प्रेम रहेको छ यो मैले प्रज्ञा पर प्रतिष्ठानमा पनि सुनाएको थिएँ यो सार्दुले विकृत छन्दमा विरचित रहेको छ यही प्यारो घरका सोकर धुपी सल्लाहहरू सम्झिँदै फर्किन्छन् सम्झिँदै आमाको ममता पार छ अहो आनन्दको धाम छ, छा, छाती भित्र विचित्र भी चित्र, चित्र छ यी नेपालको नाम छ नेपालीपनका उदार मनका सद्भावनाका चुली भुल्नै हुन्न कदापि सर्पहरूले बिर्सेसरी काचुली भोकिसान किसान हिँड्छ श्रमको सिद्धान्त फैलाउँदै नाच्दै अन्तिम श्वास महिमा यही देशको गाउँदै हाँसो स्वच्छरा भरा छ छा बक्छन् सधैँ हर्षका कोसेली र बिल्याउँछन् दिन दिनै बोकी नयाँ वर्षका सारा विश्व सजाउने हृदयका दुर्भावलाई धुने हाम्रो लक्ष्य हिमालको शिर पुगी हो चन्द्रलाई छुने बालौँ दीप जता जता मनुजता ओझेलमा परदछ बालौँ दीप जता जता मनुजता ओझेलमा पर्दछ फक्रिन्छन् बसुधा सुधार सय संसारमा झर्दछ हाम्रो आँगन हो उदार मनको छानो नझुक्ने शिर हामी बाँच्नु छ चन्द्र सूर्य जसरी फैलेर चारैतिर नेपाली स्वरभित्र ईश्वर पछि खुंगा बनी फुल आउ दुख बगाऊ गा सुख का भाका हसदम्य लस्कर देश बुझे तीन भुवन हो छाड़ी पर नाऊ देश बुझे हो छाडी जाऊ पर अर्क कविता होइन कतिवटा छन्दमा लेख्नुहुन्छ मैले अहिलेसम्म बाह्रवटा जति छन्दमा लेखेँ बाह्रवटा वालिङमा जन्मिनु भयो हजुर स्कुलिङ त्यहीँ पढ्नुभयो म पाँच क्लाससम्म वालिङमै पढेको हो त्यसपछि त्यसपछि म यता बुटलतिर बसेर पढेँ दस एघार क्लास पनि बुटलमै पढेको हो र बाह्रमा यता आएको एघार र बाह्र पनि दुई ठाउँ गर्नु हजुर सार्न मिल्छ साह्रै ए केही के कारणले सार्नुभयो कि के, के कुराले त्यो यता बस्नुपर्ने कारणहरू पनि परे अनि त्यस कारणले बिचमा सारिएको थियो कविता कहाँ बुटोलमा सिक्नुभयो कि वालिङमा कि काठमाडौँमा मैले कविता बुटोलमै सिकेको हो बुटोलमा गुरुकुलमा बस्दा हामीले एघार क्लासमा छन्दहरू पढ्नु पर्थ्यो संस्कृतमा अनि त्यो संस्कृतमा छन्दहरू पढ्दा त्यति कविता लेख्ने एउटा मन भयो अथवा ती छन्दहरू जानिसकेपछि हामीले पनि यो छन्दमा लेखौँ न कस्तो हुँदो रहेछ छन्दका कविता लेख्दाखेरिको अनुभूति कस्तो हुन्छ आनन्द कति दिन्छ भनेर विचार गरेर सुरु गरेको अनि त्यसपछि छन्दमा बिस्तारै हजुर तपाईँको क्लासमा तपाईँसँगै पढ्ने साथीहरूमध्ये अरू तपाईँभन्दा धेरै लेख्ने साथीहरू पनि हुनुहुन्थ्यो जस हामी दुई तिनजना थियौँ एउटै लेभलका थियौँ लेखाइमा के बस्ने कविता लेख्ने सुनाउने लेख्ने गुरुहरूलाई सुनाउने मौका मिल्थ्यो मिल्थ्यो एकदम गुरुले सुन्नुहुन्थ्यो कविता राम्रा छन् भन्नुहुन्थ्यो अब सुरुमा हौसला दिने भनेकै गुरुहरूले हो उहाँहरूले हामीलाई हौसला दिनुहुन्थ्यो अझै राम्रो लेख राम्रो छ भन्नुहुन्थ्यो लेखे कविता लेखेको भएर गाली पनि खाइयो कतै त्यस्तो गाली त खासै अहिलेसम्म खाइएको छ कविता लेखेर प्रशंसै पाइयो हजुर ल अर्को एउटा सुनाउनुहोस् त प्रशंसै पाएको कविता यो मैले अहिलेको मान्छेलाई इङ्गित गरेर अथवा मान्छेको स्वस्वभावलाई इङ्गित गरेर लेखेको छु यो अनुष्टुप छन्दमा लेखेको छु के र राम्रो बन्ने बस्यो ल त नराम्रो काम ढाकेर राम्रो बन्ने बस्यो लत नाकको छैन टुप्पोमा अलिकति इज्जत अधिकार सधैँ खुच्छ आफ्नो कर्तव्य भुल्ल छ बौलाहात्ती हा, झै मान्छे अन्धो भएर डुल्दछ झिँगाको टाउको जत्रो छ विचरा तर छाती पिटेर भन्दैछ म जस्तो अरूको छ मोती बिन्दु छ आँखामा पत्थरी भित्र पित्तमा सियोको पाल जत्रो छ धरती अट्दैन चित्तमा सियोको पाल जत्रो छ धरती अट्दैन चित्तमा जता पायो त्यतै डुल्ने छोडुवा गोरुझै भए कहाँ भेटिन्छ गन्तव्य बाटो छाडी कतै गए जो जोधरा तल बिर्सेर हावामा उड्न मस्त छ जो धरा तल बिर्सेर हावामा उन नमस्त छ झालमै कुहिएको त्यो फर्सी झै प्यात्त खस्दछ लुतो कन्याउँदा मजा एकैछिन भए पनि पछि टट्याउने गर्छ पीडा बढ्दछ झन् अनि खोज्छ अमृतका थोपा ढिट्छ अन्तिममा विष खोज्छ अमृतका थोपा भिड्छ अन्तिममा विष संसारी सुख हो यस्तै यसै मारम छ मानिस संसारी सुख हो यस्तै यसै मारम मानिस हो तपाईँले त नीति श्लोक पढे जस्तो बनाइदिइहाल्नु यो आधारित भएर लेखेको लगभग छ महिना जति भयो अहिले नै लेखे तपाईँलाई जसका आयो लेखौँ लेखौँ बनायो यो जस्तै अब संस्कृतमा वेदान्तहरू पनि पढ्ने अनि मान्छेको स्वरूप मान्छेले सुख खोजिरहेको छ तर वेदान्तमा चाहिँ मान्छेले सुख खोज्दा खोज्दै दुःख पाएका कुराहरू आउँछन् अथवा आफ्नो चिन्तन गर्न सिकाउँछ यहाँ चाहिँ अहिलेको मान्छेले आफ्नो चिन्तन नगरेर बाहिरी कुराको चिन्तन गरिरहेको गर गर देख्दा अनि अथवा त्यो वेदान्तमा आधारित भएर पनि लेख्दाखेरि अब यो मैले यस्तै लेख्छु भनेर लेखेको त होइन तर लेख्दा लेख्दै होइन कता कता सुनाउनु भयो कविता यो कविता मैले कतै पनि सुनाएको साथीहरूलाई मात्रै सुनाएको छु ए आजै त्यसै पर्दा खास भयो अब हजुर होइन हजुर व्याकरण तपाईँले पढ्नुभयो है व्याकरण पढिसकेपछि तपाईँलाई अहिले पछि हुन्छ नि संस्कृतको व्याकरण पढेँ त्योभन्दा अरू विषय पढ्न पाएको भए पनि हुने रहेछ जस्तो लाग्छ लाग्दैन कोही बेला त्यस्तो अहिलेसम्म लागेका छैन अब व्याकरण साथै हाम्रो नेपाली पनि छ र हाम्रो नेपालीमा अवसर पनि मिलिरहेकै छन् अहिले पनि म स्कुलतिर पढाउने पनि गर्छु कतिपय साथीहरू चाहिँ संस्कृत पढिसकेपछि यसले अपुक भयो जस्तो मानेर अरू विषय जोइन गर्ने गरे पनि देखाएको छु मैले तपाईँलाई त्यस्तो लाग्छ त्यस्तो अहिलेसम्म लागेको छैन मलाई संस्कृत पढेर मैले नराम्रो गरेँ अथवा मलाई संस्कृत पढेर म कमजोर भएँ त्यो अहिलेसम्म अनुभूत फिल भएको छ गर्व हुन्छ हजुर गर्व हुन्छ के प्रयोग हुन्छ होला जस्तो लाग्छ तपाईँले पढेको संस्कृत यो प्रयोग त अब हरेक कसरी गर्ने भन्ने कुरा पनि हुन्छ म चाहिँ विशेष गरी संस्कृत पढिसकेपछि यो आत्मा आफ्नो लागि आनन्दको लागि प्रयोग गर्छु संस्कृतले दिएका नीतिका कुराहरू छन् अथवा मान्छेको जीवन कस्तो बनाउने भन्ने कुराहरू छन् ती कुराहरू पढ्दा मलाई आनन्द लाग्छ अथवा संस्कृतभित्रको साहित्यमा डुब्दाखेरि एउटा चाहिँ अद्वितीय आनन्द लाग्छ यो आनन्द संसारमा कतै पनि भेटिँदैन जुन साहित्यभित्र डुब्दाखेरिको आनन्द छ पर... जर्मनी लगायत विदेशहरूमा संस्कृत पढाउँछन् रे भन्छ नि तपाईँले सुन्नुभएको हजुर सुनेको छ कहाँ कहाँ पढाउँछन् यो जर्मनमा धेरै पढाइ हुन्छ भन्ने सुनेको थिएँ अब अन्त अमेरिकातिर पनि संस्कृतको राम्रै पढाइ हुन्छ भन्ने सुनेको थिएँ हाम्रोतिर चाहिँ राम्रो होइन नि यो हो र एकदम ठाउँ ठाउँमा मात्रै संस्कृत पढ्न पाइन्छ सबै ठाउँमा पाइँदैन पाइँदैन हाम्रोमा अलि संस्कृतको लागि सहज पढ्ने वातावरण छैन यसलाई अब सहज बनाउन सरकार पनि लाग्नु पर्थ्यो तपाईँ तपाईँसँगै पढ्ने मतलब अलिक प्राइमरीमा पढ्ने साथीहरू पनि त भेटिनुहुन्छ होला आजकल होइन हजुर हो मलाई पनि संस्कृत पढ्न मन थियो जान मिलेन त्यहाँ के गर्नु र भन्ने खालको साथीहरू पनि छन् त्यो भन्नुहुन्छ घरतिर जाँदाखेरि पनि स्याङ्जातिर जाँदा पनि अब छोरालाई संस्कृत पढाउनु पाए हुन्थ्यो कहाँ लाने होला अब फेरि बुटल लैजान अब बुटल टाढा हुन्छ अब सानो सानो छोरा कसरी पठाउने त्यो एउटा वातावरण छैन पढ्नको लागि नजिक पढाउन भन्दा भनेको वालिङमै कतै संस्कृत कलेज भयो भने पढाउन खोज्नेहरू धेरै हुनुहुन्छ हुनुहुन्छ भन्नुहुन्छ तपाईँहरूले त पछि संस्कृत स्कुल खोल्नु पऱ्यो भन्ने पनि त सक्नुहुँदो रहेछ नि हजुर ठाउँ ठाउँमा मानौँ तपाईँले भयो वालिङमा अरू कोही पोखराको मान्छे होला पोखरामा इटरीको होला इटरीमा होइन फरक फरक ठाउँमा संस्कृत स्कुल नै खोल्दा पनि ठुलो काम हुँदो रहेछ अहिले पढेकाहरूले कर्तव्य पनि हो दायित्व पनि हो र हामी त्यसमा लाग्नु पनि पर्छ सेङ्जा वालिङ घर हुनुभएका कवि परशुराम भट्टराई अहिले काठमाडौँको चावेलमा बस्नुहुन्छ संस्कृत व्याकरणमा स्नातक गर्दै हुनुहुन्छ कविता लेख्नुहुन्छ राम्रा छन्दमा आज हामीलाई कविता सुनाउँदै हुनुहुन्छ धेरै बोल्नुहुन्छ जस्तो लाग्दैन मलाई मैले कोटाइ कोटाइ सोधिरहनु परेको छ हो होइन बोल्न त ठिकै अलिक अप्ठ्यारो लाग्यो होइन त्यस्तो अप्ठ्यारो लागेको छ हेर्नु हजुर फुकेर बोल्नु हजुर एकदम ल त्यसै अर्को एउटा कविता फुकेर वाचन गर्नुहोस् त मेरो कविताको शीर्षक रहेको छ आमा यो श्रकधरा छन्दमा लेखेको छु श्रकधरा लामो छन्द पनि हो एक्काइस अक्षरको हुन्छ यो आमाको मुख हेर्ने दिन मैले लेखेको थिएँ दुई वर्ष पहिला सुनौता आमा तिम्रो सहारा मृत सरह को प्रेम को दुग्ध धारा औंसी को रात मेट्द झिलिमिली नवम चंकिकने जून तारा भूलने गारोह चिन्ह हृदय बीच बस्यो प्रेम छरने छे मेरो आत्मा तिमी हौ त्रिभुवन जननी बु तिम्रे पुजारी सेवाको भाव छर्दै सकल जगतमा शान्तिको वृष्टि गर्दै सच्चा सन्तान खोज्दै अतिशय गहिरो कष्टको सिन्धु तर्दै जान्छिन आमा सुनौलो रवि किरण सरी सृष्टिको दीपवाली आमा हुन् काव्यधारा सुललित कविता का विश्वकै फुलमाली तातोमा सूर्य आऊ हृदय सुख दिने चाँदनी चन्द्र आऊ छातीभित्रै छठाउ छुनु मुन गर हे भन्छ हाँसदै तलाउ थाक्दैनन् शैल कलकल जलका दिव्य धारा बगाए आमाको धाम साच्चै, अमर पुरा शरीर लाग्छ राम्रो मलाई छातीमा रोप्छ भाला सततनीयतिले स्वर्ग नै ढल्न थाल्छ धरतीले धैर्य छाड्छिन् जगत प्रलयको अग्निमा जल्न थाल्छ आमाको हुन्छ हेला जब जब सबमा स्वार्थले लिन्छ बास सक्दैनन् बाँच्न कोही प्रलय छटपट्टि हुन्छ पुग्दैन सास के नै सक्थेँ र आमा दिनतम प्रतिको प्रेमको निम्ति मैले श्रद्धा रोपेर आफ्नै मलिन हृदयको द्वार खोल्दै छु यात्रा गर्दैछु आमा प्रबल कलमको साथ बोकेर साह्रै मिठो कविता सुनाउनु भयो परशुराम भट्टराईले स्याङजा उहाँको घर अहिले चाबेल काठमाडौँमा बस्नुहुन्छ संस्कृत व्याकरण अध्ययन गरिरहनु भएको छन्दका उहाँका कविताहरू सुनिरहेका छौ कवि परशुराम भट्टराईका अरु कविता लिएर केही बेरमा आउनेछौ एकल कविता वाचन सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको उज्यालो रेडियो भावना जागृति चेतना रुतिश्रणल कविता उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगा हाटसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ हामी आजको एकल कविता वाचनमा स्याङजा वालिङहरू हुनुभएका कवि परशुराम भट्टराईका कविता सुनिरहेका छौ वहाँले संस्कृत व्याकरणमा स्नात गरिरहनु भएको छ वाल्मिकी क्याम्पसबाट र छन्दका मिठा कविताहरू हामीलाई सुनाइरहनु भएको छ हामीले कतिवटा कविता भाषण गरेर कि चार पाँचवटा गऱ्यौँ हजुर अब त्यस्तै समय छ होला हामीसँग मिठा मिठा कविता तपाईँको राम्रो लागेको चाहिँ मलाई फरक फरक छन्दमा सुनाइरहनु भएको छ है एउटै छन्द प्रायः दोहोरिएको छैन अब चाहिँ दोहोरिन्छ पनि कि अब दोहोरिन छैन दोहोरिँदा पनि नयाँ ल सुनाउनुहोस् त अर्को कुन सुनाउनुहुन्छ अब अर्को सेवा धर्म भन्ने कविता रहेको छ यो सार्दुल छन्दमै विरारजित रहेको छ धरती आगन हो धुरी गगन हो संसार नै हो घर सम्झे जति छन् सबै स्वजन हुन् कोही हुँदैनन् पर बाटो खुल्छ खुले दया नजरका काँडाहरू झरदछन् भित्र फुले सबै हृदयका शङ्काहरू मर्दछन् दुःखी छन् दुनिया सधैँ हृदयमा रोपेर आफै सियो फेरि आउँछ रो नयनमा बाले निभेको दियो मान्छेको धन भन्नु स्वच्छ मन हो मुस्कान शृङ्गार हो यो चोला उपहार हो प्रकृतिको छोटो कथा सार हो साच्चै मन्दिरमा दयार ममता बिर्सेर आएपछि मान्छे धार्मिक बन्छ के रगतका खोला बगाएपछि मान्छेकै मनभित्रको सहरमा बस्छन् सधैँ ईश्वर मान्छेकै मनभित्रको सहरमा बस्छन् सधैँ ईश्वर खोज्दैछन् अझसम्म मानिसहरू ढुङ्गाहरूमा तर ढुङ्गामा करुणा भरेर मलिलो माटो बनाऊ अब सारा विश्व टाउने प्रड़यको, बाटो बनाऊ अब बाढीभित्र टाउँदैन मनको भाषा महाभाष्य छ सेवा धर्म रहे नदि भने संसार नै राश्य छ सेवा धर्म सिकाउँदै प्रकृतिले बिछ्याउँछिन् आचल हावा नित्य बहन्छ हेर कहिले सुकदैन गंगा जल मान्छेको शब दुःख भन्नु मनको अज्ञानको कुञ्ज हो मान्छेको शब दुःख भन्नु मनको अज्ञानको कुञ्ज हो सेवा नै सब धर्मको हृदय हो आनन्दको पुञ्ज हो सेवा नै सव धर्मको हृदय हो आनन्दको पुञ्ज होइन परशुराम भट्टराईजी तपाईँको घरमा चाहिँ को हुनुहुन्छ बुवा आमा हुनुहुन्छ दाजुहरू हुनुहुन्छ दाजुहरूले पनि संस्कृत पढ्नु भएको होइन दाजुहरूले बाहिरी संस्कृत पढ्नु भएनै हो कस्तो कस्तो अब घरमा त आत्मीयताकै कुरा हुन्छन् कहिले काहीँ हुन्छन् जे होस् दाजुहरूले सिक्न खानुहुन्छ कहिले संस्कृत भनेको कस्तो हो के हो हामीलाई पनि एउटा एउटा सुलख सिकाइदियो हुन्छ भनेर सिक्न पनि खोज्नुहुन्छ कहिले कहीँ कविता सुन्ने सुनाउने काम नै हुन्छ घर हुन्छ घरमा बुवाले नै सुन्नुहुन्छ आमाले पनि सुन्न खोज्नुहुन्छ म सुनाउँछु कहिले कहीँ घरको जाँदाखेरि कविता पनि सुनाउनु सुनाउँछु रमाइलो रहेछ स्याङ्जातिरको कार्यक्रमहरूमा कार कार कार चाहिँ भाग लिनु भएको छ कि छैन बालिङतिर स्याङ्जातिरकोमा मैले अहिलेसम्म भाग लिएको छैन काठमाडौँमा कहाँ कहाँ भाग लिनु भयो काठमाडौँमा जोरपाटीमा एकपटक लिएको थिएँ र एक प्रज्ञा प्रतिष्ठानमा यिनै हुन् एक दुई ठाउँमा धेरै बाहिर कार्यक्रमहरूमा हिँडेको छैन बुटल बुटलतिर हुँदाखेरि थिएन बुटलतिर बुटल पनि भैरवामा एकपटक सुरु सुरुमा छन्दमा कविता लेख्ने अनि कार्यक्रम हुँदैछ भन्ने सुनेपछि एकदम उल्लास लाग्ने कहाँ छ भनेर हामी खोज्दै पनि हिँड्थ्यौँ अनि त्यति बेला भैरवामा राजस्व कार्यालयले एउटा प्रतियोगिता राखेको थियो कर तिरौँ भन्ने सम्बन्धी मेरो सुरु सुरुमा मैले नजानी नजानी पनि एउटा मन्दाक्रान्त छन्दमा कर तिर्नुपर्छ देश विकासका लागि भन्ने शीर्षक लिएर लेखेको थिएँ त्यति त्यो कविता द्वितीय पनि भएको थियो थप ले कविता लेखने पुरस्कार झन उसे बड़ा मीठो करी कर तीर कति सामजिक आवश्यकता का कुछ कति चाहिए सामाजिक अवस्था का व्यवस्था का कुछ तविता मार्फत चोटिलोरी प्रस्तुत करूं काम ल हजर तो समाज अब कविता को जैसे हमी कविता लेखी रहता आप सामज का संदेश दिस् अथवा समाजका समस्याहरूलाई मात्रै लेख्दैनौँ हामी समाजका समस्यालाई लिएर आशावादी स्वरहरू प्रस्तुत गर्ने कामहरू पनि हामीले गर्छौँ अबको कविता कस्तो छ अबको कविता प्रेम सम्बन्धी आधारित छ प्रेमको परिभाषा सम्बन्धी चा। छ सुनाउनुहोस् त के छन्दमा छ यो मन्दाक्रान्त छन्दमा रहेको छ बुट्टा भर्दै जति जति यहाँ कोरु भन्दै नचित्र बुट्टा भर्दै जति जति यहाँ कोरु भन्दै नचित्र देखे मैले जुन स्वरूपको चित्र तिम्रो मभित्र आयो मेरो हृदय तहमा उर्लिँदै भेल जस्तै लाग्यो एउटा सुख र दुःखको जिन्दगी खेल जस्तै लोटदै उठदै विषय सुखमा अल्झिँदै बार दै दै बार लोट्दै उठदै विषय सुखमा अल्झिँदै बार आए तिम्रै हृदय टटमा प्रेमको खोलद्वार लैजाऊ यो तन मन सबै सुम्पिए अंग अंग ल्याई देऊ अबुज मनमा चेतनाको तरंग प्रेमी ती हुन् अमर जसले प्राणमा प्राण जोड्छन् योद्धा ती हुन् अमर जसले कालको जाल तोड्छन् तिम्रै प्यारो मन सँगसँगै डुल्न देऊ मलाई तिम्रै न्यानो हृदय बिचमा फुल्न देऊ मलाई हाम्रो सानो हृदय छ अझै प्रेमले रुज्न बाँकी हाम्रो सानो हृदय छ अझै प्रेमले रुझ्न बाँकी सारा बुझ्दा पनि किन रह्यो जिन्दगी बुझ्न बाँकी बाँचौ हामी युग युगसँगै प्रेम प्याला पिएर रित्ति छन् के हिम घामले पग्लिएर ए धरती यो सुख जगतको आफूभित्रै छ होली खेल्दै बस प्रकृतिको रंगले रङ्गिएर झोला बोकी शिशिर अबजा देश छाडे र अन्त झोला बोकी शिशिर अबजा देश छाडे र अन्त ल्याएका छन् अवयुवकले प्रेमको यो वसन्त ल्याएका छन् अवयुवकले प्रेमको यो वसन्त परशुरामजीको कविता सुन्दैछौँ हामी परशुरामजी तपाईँले मलाई लोभ लाग्ने छन्द थियो एउटा अर्को पञ्च चाम्र सुनाउनुहुन्छ होला आज पंच चामर को मैं अलग लिया बोक्ना ठीक है तो मैं बीच में सो प्रश्न भोज कविता को किताब नि लक्ष्य किताब निने लक्ष्य चाहिए अमी जा कविता अजय उत्कृष्ट कविता लेख भाहना चाहिए अथवा प्रयास में निरंतर जारी किबिने चाहना चाहिए अल्लेम कविता द्रुत गति में अगड़ी बढ़ने विचार हजर हो साथीहरू तपाईँलाई पहिला कविता लेख्दाखेरि भनौँ न अघि तपाईँले भन्नुभयो व्याकरण हुन्छ जानिन्छ सिकिन्छ तर लेख्ने त आफूले हो त्यो पढाएर पढिँदैन भन्नुभयो होइन लेख्नको लागि प्रभाव चाहिँ फेरि कसैको हुन्छ होला नि म प्रभावको लागि कुरा गर्दा अब प्रभाव त्यहाँ एकजना गुरुले पनि कविता भन्नुहुन्थ्यो त्यहाँ पढाउँदा अनि उहाँको पनि सुनेर पनि एकदम प्रभावित हो त्यसपछि मैले जब छन्द र अलङ्कार पढ्ने बेलामा एउटा किताब थियो मसँग माधव घिमिरेको राजेश्वरी खण्डकाव्य भन्ने त्यो खण्डकाव्य पढ्दा मलाई आफैलाई भित्रदेखि जो आनन्दको अनुभूति भयो आफै पल्लवित भए जस्तो एकदम रोमाञ्चित बने म तँ पढ्दा अनि त्यसपछि कविता लेख्नुपर्छ भन्ने एउटा आधार स्रोत चाहिँ म राजेश्वरी खण्डकाव्यलाई मान्छु तपाईँलाई याद छ अथवा तपाईँले भोग्नुभएको छ कि हामीहरूका घर गर घरमा नेपालीहरूका रामायण महाभारत जस्ता संस्कृतका श्लोकहरू पाठ गरिन्थ्यो पहिला पहिला अचेल छोडियो हजुर तपाईँले थाहा पाउनुभएको छ त्यो कुरा हाम्रैमा पनि हजुरबाले पढ्नुहुन्थ्यो त्यसपछि अब हजुरबा गइसकेपछि अहिले खासै रामायण पढ्ने मान्छे त्यति हुनुहुन्न घरमा पनि त्यही त ते त्यस्तो खालको प्रभाव हुन्थ्यो तपाईँ लेख्ने अहिले लेख्नेलाई त्यो अलिकति चेतना आएको हुनसक्छ त्यति बेलाको सुन्नु हजुर होइन अब सुनेर चेतना कसरी लिएला अबका नयाँ कविहरूले जस्तो चिन्ता लाग्छ कहिलेकाहीँ मलाई यो चाहिँ हामीलाई पनि चिन्ता लाग्छ जस्तै कविताहरू लेख्न सिकाउने प्रशिक्षणका कार्यक्रमहरू अझै हामीले गर्दै जान सक्यौँ हजुरबली रामायण सम्झिनुहुन्छ एक दुई श्लोक हजुर बालु त अब लामो लयमा पढ्नु थियो एक दिन नारद सत्यलोक पुगि गया गरौँ हित भनी त्यस्तै यस्तै लामो लयमा पढ्नुहुन्थ्यो उहाँको लय नै ठ्याक्यो त मलाई अब तपाईँहरूको अचलको लय चाहिँ कस्तो हुन्छ चा। अहिलेको लय त अब एक दिन नारद सत्य लोक पुगि गया लोको हित भनी ब्रह्मा ताइथिया पर्याचरणमा क्या शुद्ध छौ लौ भनी अनि जस्तो अरू अरू योभन्दा अरू लय पनि निकाल्न सकिन्छ लय त निकाल्न सकिन्छ तर मैले मेरो चाहिँ म यो तरिकाले पढ्ने गर्छु आफ्नो आफ्नो तरिका हजुर होइन भनेपछि एउटा त्यो लयले तान्दो रहेछ जलेर लय लयले होइन त हजुर कविता लेख्दाखेरि त्यो चिजलाई ध्यान दिनु पऱ्यो पऱ्यो लय अनि शब्दहरू शब्द पनि धेरै जटिल शब्दहरू प्रयोग गरियो भने अरूले बुझ्न पनि सक् सक्दैनन् त्यस कारणले सरल शब्दहरू र लय दुईवटा कुराहरू हुन्छ अब कुन सुनाउने हामीलाई अब कविको चाहना भन्ने कविता रहेको छ यो बसन्त तिलाका छन्दमा लेखेको छु भेटिन्छ स्वच्छ मनमा सुखको मुहान छैन नरुचिज दया करुणा समान हेरे सफा नजरले सब लाग्छ राम्रो संसार मन आँगन भित्र हाम्रो सेवा अहो अमृत हो यस मेर माऊ बाँकी अझै छ युगको मुटु मुटुभित्र घाउ छोटो छ जीवन गए पछि फरकिँदैन रोकेर यो समयको गति रोकिँदैन हाम्रो छ मूल्य सुनतुल्य अमूल्य हेर हाम्रो छ मूल्य सुनतुल्य अमूल्य हेर खोजौ पसेर मनमा भएको फेर हाम्रै खुला हृदय जीवनको छहारी हो सृष्टिकै अमर सुन्दर फुलबारी आऊ बसन्त मुटुको बसेको छेउ थुङ्गा टिपेर उपहार हजार देऊ तोडेर यो विकृतिको सब जाल फाल्न यी हात तत्पर र हुन्न पृथ्वी उचाल्न भन्दैन यो कवि हो अब बार यो दुःख रूप भवसागर मान पार निद्रा भुलेर शिशुझे जब ज्ञान जाग्छ यो अनि तुल्य सच्चा दुःख कर्मठ कर्मयोगी चाहन्छ देख्न कविले दुनिया निरोगी स्वच्छन्द जीवन ली जुन ठाउँ जाऊ हाँसेर आफू हानियो दुनियाँ हाँसेर आफू हानियो दुनियाँ निकल मीठ हमी कविता सुंद आयां अब लगभग धेरे समय छाने हमें सुन्न तब को एवं कविता सुन्ने समय रहशुरामजी कार्यम सुंदा तब कोका सु कसला तब संक कर मन लगे कसरी करने मसंग संपर्क करना चाहूँ अब फोन मार्फत भी सकें अक परशुराम भट्टराय देवनागरी देवनागरी में लिख् पे परशुरा भट्टराई हजार अल खोज सको हो फोन मफत चाहे कसरी मेरो नम्बर रहेको छ नाइन एट सिक्स सेभेन वान वान सेभेन टू थ्री सेभेन ओहो अङ्ग्रेजीमा भन्नुभयो नि तपाईँले संस्कृत पढ्ने मान्छे नेपालीमा भन्नुहोस् हजुर अङ्ग्रेजी पनि रुचिको विषय हो मैले जस हजुर नेपालीमा भन्नुहोस् त त्यही नम्बरलाई फेरि दुई तिन सात अन्ठानब्बे छ एकात्तर सत्र हजुर फोन गऱ्यो भने पनि भेट्न सक्छु हजुर अङ्ग्रेजीमा फेरि भन्नुहोस् त नाइन एट सिक्स मैले तपाईँको नम्बर कसैले टिप्न खोज्नुभयो भने सजिलो हुन्छ भनेर दुई तिन पटक आएको मात्रै हो तपाईँलाई एकदम जोग गरेको त्यतिको अङ्ग्रेजीमा अंग, डिजिट पनि नजान्ने त कोही पनि हुँदैन संस्कृत पढ्ने नजान्नु भन्ने छैन अहिले होइन तपाईँले पाँच कक्षासम्म त इङ्ग्लिस नै पनि पढ्नुभयो होला हजुर मैले पाँच क्लाससम्म भन्दा पनि एसएलसीमा नै पढाए एसएलसीसम्म पढ्नुभयो अनि त सकियो भने कुरो त्यहाँभन्दा बढी के छ संस्कृत इङ्ग्लिस छोको छैन त्यसरी अब पढाइको वर्षमा छैन ठिक छ हामीले साधारण अङ्ग्रेजी बोले पुग्छ चा, संस्कृतिमा चाहिँ गर्व गर्ने ठाउँ राख्नु भएको छ तपाईँले जुन हामी गर्न सक्दैनौँ तपाईँलाई हार्दिक बधाई छ यो यस अर्थमा साधुवाद पनि छ अब एउटा कविता सुन्ने समय छ सुनाउनुहोस् त स्वाभिमान शीर्षक कविता रहेको छ यो साद विकृत रचना गरेको छु डाँफे छ ढुकुरका जोडीहरू बस्दछन् यही आनन्द गगनका ताराहरू खस्दछन् यो हाम्रो घर हो सधैँ सुख दिने सद्भावको बाटिका नेपालीपन सामुयो जगतका सौन्दर्य लाग्छन् फिका नेपालीपन सामुयो जगतका सौन्दर्य लाग्छन् फिका हाम्रा हात सधैं सधैँ प्रगतिका चङ्गा उडाइरहन् काँडा बिच गुलाबका थरी सारा विश्व पखाल्न फुलाइरह सफा पानी छ हामीसित खोसरी झिक्न सके यही प्रकृतिको खानी छ हामीसित हाम्रा गौरव चन्द्र सूर्य ननिभे निभ्दैन यो वीरता यी पाखाहरूमा गुराँस नरे मर्दैन सभ्यता हामी बुद्ध बनेर बाँच्नु छ यहाँ पारेर ठाडो शिर झुक्दैनन् जबसम्म शैल चुचुरा थाकेर तिर, खुट्टा मात्र भएर हुन्छ भनग बाटो हराएपछि खुट्टा मात्र भएर हुन्छ भनके के बाटो हराएपछि उम्रिन्छन् बिरुवा कहाँ मुलुकको माटो हराएपछि हाम्रै जीवनकालमा मुलुकमा एउटा नयाँ काम होस् मर नै पर्छ परोस् तथापि मुखमा नेपालकै नाम होस् बाटो छेक्न तयार हुन् जतिसुकै भैरीहरूले तर रोकिन्नन् कविका सुरम्य कविता भत्किन्न रोधी घर साथै मृत्यु लिएर लडन नजिकै आओस् कतै काल त्यो साथै मृत्यु लिएर लडन नजिकै आओस् कतै काल त्यो हट्ने छैन डटेर लडदछ सधैँ झुक्दैन नेपालयो हट्ने छैन डटेर लडदछ सधैँ झुक्दैन नेपालयो धेरै धेरै धन्यवाद प्रशुशान्तजी मिठा मिठा कविताहरू सुनाउनु भयो आजको एकल कविता वाचनमा तपाईँका अरू कविताहरू पनि आउन् धेरै धेरै धन्यवाद तपाईँलाई पनि धेरै धेरै धन्यवाद मैले उज्यालोमा आएर आफ्ना दुई चारवटा कविताहरू भन्न पाएँ यसका लागि तपाईँ लगायत मलाई यहाँसम्म ल्याउनु हुने केश भट्टराई दाजु लगायत सम्पूर्ण सुन्ने पनि हस्त स्याङजा वालिङ गर अहिले काठमाडौँ चाबेल बस्दै आउनुभएका वाल्मिकी क्याम्पसमा संस्कृत व्याकरणमा स्नातक गर्दै गर्नुभएका कवि परशुराम भट्टराईको यो भाषण र कुराकानीसँगै आजको एकल कविता वाचनबाट प्राविधिक साथी सुरेश महाजन र म प्रश्रोता अच्युत घिमिरे पनि विदा कविता वाचन